संविधानसभाको बैठक अहिले बसिरहेको छ संविधानसभामा संसदको स्वरूपका विषयमा छलफल शुरू भएको छ शासकीय स्वरूपका विषयमा छलफल सकिएपछि हिजोबाट नयाँ विषयले प्रवेश पाएको छ तत्कालीन व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निर् सम्बन्धी प्रतिवेदन दुई हजार एकात्तरमाथि एकीकृत रूपमा संविधानसभामा सभासदहरूले भनाइ राखिरहेका छन् आज पनि बाँकी सभासदहरूले भनाइ राखिरहेका छन् प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रूपमा प्रतिनिधि सभा पर्ने, त्यसलाई ठूलो आकारको बनाउन नहुने केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका पर्ने, तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्ने सभासद्हरूले माग राखेका छन्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 पेसागत बुद्धिजीवी मजदुर विद्यार्थी विशेष जिल्ला कमिटीहरूको प्रतिनिधि आज चयन हुनेछ जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि आज नै हुने उहाँले बताउनु भएको छ ज्ञवानीले महाधिवेशनको सबै तयारी लगभग पुरा भएको र केही प्राविधिक तयारी मात्रै बाँकी रहेको पनि बताउनु भएको छ एमाले महाधिवेशन असार उन्नाइस गतिदेखि हुँदैछ अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओली अध्यक्षको प्रतिस्पर्धामा उत्राउनु भएको छ अछाममा गैराती नेकपा एमालेको नौ महाधिवेशनका लागि दुवै क्षेत्रबाट सर्वसम्मत रूपमा महाधिवेशन नेको नौ महावेशन में चितवन बाट सहभागी छनौ कार्य आज बाटा निर्वाचन क्षेत्र करीब पैंतालीस जना प्रतिनिधि छानिने बुझे सहमति नजुटे निर्वाचन प्रतिनिधि छनौ होने प्रतिनिधि छनौ काग निर्वाचन समिति गठन आज बिहान दस बजे अपराह्न चार बजेसम्म उम्मेदवारी दर्ता र भोलि बिहान दस बजेदेखि मतदान गर्ने समय तोकिएको छ क्षेत्र नम्बर एकमा जनआदर्श क्याम्पस वीरेन्द्रनगरमा निर्वाचन हुँदैछ सो क्षेत्रमा एक हजार तिन सय चौरानब्बेजना सङ्गठित सदस्यले मतदानमा भाग लिन पाउने बताइएको छ यस्तै क्षेत्र नम्बर दुईमा गङ्गा प्लाजा टाँडीमा हुँदैछ यस क्षेत्रमा सदस्य सङ्ख्या एक हजार आठ सय छ्यानब्बे रहेको छ त्यस्तै क्षेत्र नम्बर तिनमा जिल्ला पार्टी कार्यालय र मुगलिनमा निर्वाचन हुँदैछ त्यस क्षेत्रमा एक हजार सात सय चौरानब्बेजना सदस्य रहेका छन् त्यस्तै सदस्य संख्या एक चार सय छयान छयासी रहेको क्षेत्र नम्बर चारमा फुलबारीको राम मन्दिरमा निर्वाचन केन्द्र तोकिएको छ उता क्षेत्र नम्बर पाँचमा शुक्रनगर र माडीको बसन्तपुरमा निर्वाचन तोकिएको छ त्यस क्षेत्रमा सदस्य सङ्ख्या आठ रहेको छ महाधिवेशनमा प्रतिनिधि छनौट गर्न मापदण्ड तोकिएको छ एक दलित बराबर एकजना एक, एक सय महिला बराबर एकजना मजदुरमा एक, एक सय बराबर एकजना र खुलामा दुई सय बराबर एकजना प्रतिनिधि छानिनेछ नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशन यही असार उन्नाइस गतिदेखि चौबिस गतिसम्म काठमाडौँमा हुँदैछ नेकपा एमालेका बाइसवटा केन्द्रीय विभागहरूमध्ये प्रचार विभागबाट महाधिवेशन प्रतिनिधिमा सोही विभागका सचिव सूर्य थापा सर्वसम्मत चयन हुनुभएको छ विभागमा आज बिहान बसेको बैठकमा प्रेस पूर्व अध्यक्ष बालकृष्ण चापा प्रस्ताव र शम्भू श्रेष्ठको समर्थनमा थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो एमालेको युवा पुस्ताबाट केन्द्रीय कमिटि सदस्यमा डेब्यू गर्न लागेका थापालाई विभागका प्रमुख प्रदीप गेवाली सहितका नेता एवं वरिष्ठ पत्रकारहरूले शुभकामना दिएका छन् प्रचार विभागबाट अरू पनि प्रतिनिधिका आकांक्षी थिए तर थापा के ले केन्द्रीय कमिटिमा उम्मेदवारी दिने भएकाले उहाँलाई सहज बाटो खुला गरिएको सदस्य श्रेष्ठले बताउनुभयो आकस्मिक रूपमा इराक पुग्नु भएकी अमेरिकी विदेश मन्त्री जोन केरीले आतंकवादी विरुद्धको लडाइँमा अमेरिका जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ हिजो इराक पुग्नुभएकी विदेश मन्त्री जोन केरीले त्यहाँ प्रधानमन्त्री नुरी अलमलिकीसित थुप्रै नेताहरूलाई भेट्नु भएको थियो इराकमा लामो समयदेखि सङ्घर्षरत सुन्नी चरमपन्थी विरुद्ध सरकारले कडा कारवाहीका के लागि केही दिन अघि अमेरिकासँग सहयोग मागेको थियो अमेरिकाले त्यहाँको समस्या सकेसम्म राजनीतिक तौरबाट समाधान गर्नुपर्ने र त्यो नभए अमेरिका सैन्य सहयोगका लागि पनि तयार भएको बताएको छ हिजो पुग्नुभएको विदेश मन्त्री केलले सिया र सुनी नेताहरूसँग छुट्टा छुट्टै भेट गरी जारी हिंसा अन्त्यका विषयमा परामर्श पनि गर्नु भएको छ र विश्वकप फुटबलमा आज राति समूह सी र को समूह चरणको अन्तिम खेल हुँदैछ राति पाउने दस बजेपछि एउटै समयमा हुने खेलमा समूह दिका इटली र उर्गवे तथा कोष्टारिका र इङ्ल्याण्ड फेडरेसन कोस्टारिका प्रिक्वार्टरमा प्रवेश गरिसकेको र लगातार दुई खेल गुमाएको इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलबाट इटली र उर्गवे मध्ये एक टिम अन्तिम स्वरमा प्रवेश गर्नेछ कोिकाको छ अङ्क तथा इटली र उर्गवेको समान तीन तीन अङ्क रहेको छ अन्तिम स्वरमा प्रवेश गर्ने टिमको टुङ्गो लाग्ने भएकाले इटली र उर्गवेबीचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ कुछ कोष्टारीका इङ्ग्ल्यान्डलाई पराजित गर्दै समूह विजेता बन्ने दाउमा रहँदा इङ्ल्यान्ड सान्तोना जित हात पारेर घर फर्कने योजनामा रहेको छ यस्तै आज राति पाउने दुई बजेपछि एकै समयमा समूह सिका ग्रिस र आइभेरीकोस्ट तथा जापान र कोलम्बिया फिर्नेछन् आजको खेलमा आइभरीकोस्टले ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आइभेरी कोष्ट जापानले कोलम्बियालाई पराजित गरे जापान प्रिक्वार्टरमा प्रवेश गर्नेछ हौसो एक बजे अर्पण खबर सको अनिता अर्यल विदा भं नमस्कार